घर सम्झन्छु श्रीमती सम्झन्छु प्रदेशमा घर सम्झन्छु श्रीमती सम्झन्छु प्रदेशमा पाखा पखेरा अति सम्झन्छु प्रदेशमा घर सम्झन्छु श्रीमती सम्झन्छु प्रदेशमा त्यो गैरी खेत चौरी खर्कर स्याउबारी त्यो गैरी खेत चौरी खर्खर स्याउबारी गनेरै भएको जति सम्झन्छु प्रदेशमा घर सम्झन्छु श्रीमती सम्झन्छु प्रदेशमा घर बनाए छोरा जन्मायो फलानाले घर बनाए छोरा जन्मायो फलानाले प्रगति घर समझ श्रीमती समझ प्रदेश पखरा अति समझ प्रदेश मजनु श्रीमती समझा प्रदेश में डाड़ा को घाम झा रोगारोगी डाँडाको घाम जस्तै बाआमा रोगारोगी खाए खाएनन् ओखति सम्झन्छु प्रदेशमा घर सम्झन्छु श्रीमती सम्झन्छु परदेशमा पाखा पखेरा अति सम्झन्छु परदेशमा घर सम्झन्छु श्रीमती सम्झन्छु परदेशमा पाखा पखेरा अति सम्झन्छु प्रदेशमा दादिङ घर भई हाल साउदी अरेबिया रहनुभएका जैन त ज्ञानेन्द्रको गजल थियो नमस्कार अनि आत्मीय स्वागत अभिवादन घण्टा सातै दिन प्रसारण हुने प्रवासी नेपालीहरूको आवाज अनि ढुकढुकी बन्न सफल नेपाली संचार अनलाइन रेडियो साप्ताहिक साहित्य कार्यक्रम स्वर्णिम प्रहरको छैटौं प्रवृत्तिका सहचारी प्रमोद के सोनी सँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण आत्मीय मन यो कार्यक्रम नेपाली संचार अनलाइन रेडियो चाहेको बेला अनि विश्वको जुनसुकै समय साझा पांच पंद्रह तथा मेलबर्न अस्ट्रियाफोन प्रयोगकर्ता त्रपाली कैले एफ एम ट्यून इन रेडियो आई नेपाली रेडियो इंटरनेट रेडियो लगायत का अन्द्रप्लिकेशन इल करी अनुभव अनुभूति संघाली सुंदर शब्द बाटी काजलमुक्त कहिले कविता लघ कथा कथा गीत लगायतका विभिन्न विधामा रचित सृजनाहरू वाचन हुनेछन् यो वसाईमा पनि तपाईँका केही सृजनशील आवाजहरू वाचन हुनेछन् हामी सँगै रहनुहोला कार्यक्रमको पहिलो सांगीतिक सौगात स्वरूप युवराज चौला गाईको स्वर र संगीतभित्र शिव चौला गाईको संगीत मिसाए लैजाचार्य मेरो सन्देश गीतपछि पुनः हाजिर हुनेछु दे बात कुर हो मेरो सन्दे बात पुर भोलि माउन दिना गनी माउन दिन दि मेरो मेरो पाे बाघर पारे सरकार पारे डणा पारी जुमा पाइ जातरी मेरो सम्झ वष्णु प्रकृति मा रिमा छ मेरो भर वष्णु भेषामा फुल देसि प्यारी मेरो बात रु मेरो ती सम् dur mai deewoolin re kan de kan ne ka papa ghar <laughs> tha re kan de kan ne ka papa ghar tha re saaya हरेक कुराको पछाडि कारण हुने गर्छ हरेक कुराको पछाडि कारण हुने गर्छ कतै जटिल कतै साधारण हुने गर्छ हर एक पीमें मैं अर्थ हर एक जटिलिम तिमें छोड़ो तिमी संग हर एक पचाड़ी कारण होने गई जटिल तुने दीपू देपेन्द्र खोला गांव पांच सुर्खेना रुकुम हाल थियो। नेपाल रोटीमा रहनुभएका स्वागत गरे कार्यक्रम स्वर्णिम प्रहरको छैटौं बसाइमा मेलबोर्न अस्ट्रेलियाद्वारा सञ्चालित तथा नेपाल लगायत फ्रान्स युके मलेसिया युएसए इन्डियामा शाखा विस्तार भइसकेको प्रवासी नेपालीहरू प्रति लक्षित तथा ढुकडुकी बन्न सफल अनलाइन रेडियो नेपाली संसार अनलाइन रेडियो तपाईँ चौबिसै घण्टा सातै दिन प्रसारण हुने छोटो अवधिमै दर्जनौ अवार्ड जित्न सफल अनि नेपाली अनलाइन रेडियो मध्ये सबैभन्दा बढी गुगल एप्लिकेसनमा उपलब्ध नेपाली संचार अनलाइन रेडियो हो कार्यक्रममा तपाईँकै सृजनाहरू वाचन गरिरहेको छु महादेव अधिकारीजी हुनुहुन्छ काठमाडौँका श्रष्टा यति बेला यु रहनु भएको छ उहाँको एउटा कथा यो वसायमा उठाउने अनुमति चाहन्छु कृष्णाको परिणाम शीर्षक हो बेला यो वसायमा कृष्णाको परिणाम कथा एक दिन बिहानै म पानी मुहानतिर जाँदै थिएँ बाटोमा कोपिला भेट भइन् तर उनी मैले बोलाउँदा पनि बोलिनन् मलाई उदेक लागेर फेरि नजिकै पुगेर समातेरै हल्लाएर बोलाए तिनी एक्कासी कुनै तन्द्राबाट बिउजिए चाहिँ जसङ्ग भइन् र मलाई गमलङ्ग अँगालो हालेर डाँको छोडेर रुँदै कोही माथ चक्क बसिन् तिनले पहरो जस्तो अनुहार लिएर मलाई तिन तिनी ठुलै विपदमा छन् भनेर अनुमान लगाउन गाह्रो परेन मैले तिनलाई एकछिन रुन दिएर सोधे के भयो ल भन्न त कता जान हिँडे कि जङ्गलतिर तिनी अन्क के केही भन्नै सकिनन् मान्छे सानैदेखि चलाक जेन्द्र श्रेणीमा उच्च शिक्षा पास गरेकी थिइन् र सुशीलसँग विवाह गरेर दुबई बोर्डिङ स्कुलमा पढाएर बसेका थिए मैले सुशीलका बारेमा सोधेँ छोराछोरीका बारेमा सोधेँ उनले एउटै जवाफ दिएनन् अनि म नाटक पनि गरे बल्ल उनले रुँदै भनिन् सुशील अब मेरो पति रहेनन् म झन अचम्ममा परेर सोधे किन के भयो उनले भने यो सबै कृष्णको परिणाम हो कसरी मैले सोधे उनले भने हामी दुवैजना बोर्डिङ स्कुल पढाएर जसोतसो जीवन घिसारिरहेका थियौँ तर घर खर्च सधैँ हम्मे हम्मे पर्थ्यो उहाँ भन्ने गर्नुहुन्थ्यो जसले विश्वविद्यालय र स्वर्ण पदक भिडाइदिन्छ उसलाई जिन्दगीले माटोको पदक पनि दिँदैन बनेको साच्चै रहेछ त्यस्तैमा हामीले डेरा लिएर बसेकै घरमा बस्ने दुई तिनजना केटाहरू विदेश गएर आएर घरेडी किनेँ त्यसपछि मलाई पनि काठमाडौँमा एउटा घरेडी किनेर घर बनाउन पाए त भनी तृष्ण जाग्यो भोलि छोरालाई एउटा ओतलाग्ने ठाउँसम्म पाउन नसकिने भयो बुढाले स्नातकोत्तर पास गरेर मैले स्नातक कर पास गरेर के कहाँ लागेर भन्ने लागेर मैले सुशीलाई भने हजुर पनि विदेश जानुहोस् यो हाडको थालमा मकैका गेडा रोपे जस्तै बोर्डिङमा पढाएर सरकारी तलबको तीन भागको एक भागसम्म पनि नपाइने तलबले कति जीवनभरका अर्काको रहने, सिकान पुछिही वर्ष विदेश बसेर घर गडेरी जोरजम गरेपछि पढाए पनि त हुन्छ नि बोर्डिङतिर त मेरो कुरा सुनेर सुशीललाई हाँस्दै भने किन यस्तो सपना देखेँ कि म यही बिहान बेलुका ट्युसन पढाएर भए पनि अलि धेरै पैसा कमाइहाल्छु नि म विदेश गएपछि त तिम्रो हातले बनाएको यस्तो मिठो खाना कहाँ खान पाउँछु र हो म जान्न तृष्णाही दुःखम करडम भन्नुभयो त्यस दिनबाट म सधैँ उहाँलाई विदेश जानका लागि बारम्बार दबाब दिइरहन थालेँ सधैँ ठुस्किनेर घुर्की लगाउन गर्न थाले, थाले। अन्तत दिक्क मानेर उहाँले पनि जाने तयारी गर्नुभयो र जानुभयो गएको ऋण तिरिसकेपछि मलाई पनि यहाँ थोरै तलबमा हाम्रो यति धेरै श्रम शोषण गरेका छन् अब के पढाइरहनु जस्तो लागेर पढाउन पनि छोड दिए विदेशबाट ल्यापटप पठाइदिनु भयो मैले नेट जोडेँ फेसबुक आइडी बनाएँ स्काइप आइडी बनाएँ सुशीलसँग सधैँ केही छेड गर्ने च्याट गर्ने हुन थाल्यो टा छो जस्तु नई लगेन बिस्तारे विदेश चाहीद पैसा आई रहना था पची हम खानपान रहन सहन लवाई खुवाई सब बदलिन थाले छोरा छोरी दिन में स्कूल गए पी रात में निधाए पी म फेसबुक स्काइबम बोलने ऐसा साथी भेट अलग पुरानों फोटो राखे थे प्रोफाइल मेंसैली के अनुरोध ओहरि का ओहरिये थे मैं तस्त रहा कोई इनबक्स में मेरे रूप को बयान करे आप खुशी न कुरे भेन तेरी नई दिन रात बीती रखे थी एक दिन एटा के अनुरोध आयो मैं स्वीकार करे फिर मैसेज आयो जवाब दिए उसले मैं खूब फुर्काउँदै लग्यो र फुर्किँदा फुर्किँदै हामी त जिस्किनै थाल्यौँ त्यसपछि उसले हरेक मेसेजमा मेरा क्रियाकलापहरू लेखेर पठाउन थाल्यो म अचम्ममा परे कसरी त्यसले थाहा पाउँछ भनेर अनेक शङ्का उपशङ्खाहरू गरे एक दिन त त्यसले यस्तोसम्म मेसेज पठाए कि मैले बाथरूमभित्र नुहाउँदा के के गरेँ कुन कुन अङ्गमा हात कसरी पुर्याएँ सब सबै लेखेर पठाएँ अनि त्यसपछि मेरा अस्थिल फोटोहरू पनि पठाएँ र म भरे आउँछु पछाडिको झ्याल खुल्दै राख्नु नत्र यी सबै फोटोहरू इन्टरनेटमा राखिदिन्छु भने अब म परेज्यालमा फेसबुकमा ख्यालख्यालको रमाइलो टानेर झिस्केको कुराले कतिसम्म सङ्कट निम्त्याउँदो रहेछ भन्ने कुराको परिणाम मैले भोक्नै पर्ने भयो अब म के गरौँ भगवान् भनेर तर्से छोराछोरी निधाएँ पछि फेरि म्यासेज आयो म झ्यालमै छु झ्याल खोला भनेर को रहेछ भनेर मलाई कौतुहलता पनि लागेको थियो आखिर झ्यालमा त घरबेटीको कान्छ छोरा नकुल्फु आएर बसेको रहेछ उसैले नक्कली आईडी खोलेर मलाई खेलाइरहेको रहेछ मैले झ्याल खोलेको मात्र थिएँ उखुत्त पछि हाल्यो म रिसाएँ जहा भने पटक्कै मानेन मलाई समातेर छोड्दै छोडेन धेरै महिनापछिको पुरुष स्प्रसले गर्दा म पनि लाटिँदै गएँ कता कता आनन्दभूति भए जस्तो लाग्यो त्यसपछि उसले मेरा हरेक अवयवहरूमा हात पुर्यायो र म सँगै सुत्यो र गफ गर्न थाल्यो कोपिला मैले तिम्रो लोकने विदेश जाने बित्तिकै बाथरूमको स्मोक डिटेक्टरमा पत्रकारले लिने जस्तो सानो क्यामेरा फिट गरेको थिए र यस घरमा बस्ने छोरी मान्छेहरू नुहाएको ल्यापटपमा हेर्ने गरेको थिए तिमीमाथि मेरो आँखा धेरै पहिलेदेखि परेको तर सुशील सर साथमै हुनाले अप्ठ्यारो भएको थियो तिमीले नै सुशील सरलाई विदेश पठाइदिएपछि त मलाई बाख्रीको कुछार काटे जस्तै हुने भयो भनेर पुरै खर्च समेत दिएर सहयोग गरेको त हो नि नकुलको कुराले म नराम्रोसित झास्केँ यो शारीरिक विषयवासनाको चिस्नाले मेरो जीवन नर्क हुने भयो भन्ने अनुमान लगेर उठेर उसले लखेटे पतिको साथमा नभएकी नारीको मनस्वभावैले चञ्चल र स्वतन्त्र हुन्छ म पनि साडी लगाउन छोडेर प्यान्ट र टी सर्ट लगाउन लगाएर हिँड्न थालेँ घरमा बस्दा पनि हाफ प्यान्ट र टी सर्टमै बस्न थालेँ जुन कुरा पहिले म अरूको देखेर गिन मान्थे पछि सुशील न घरमा नहुँदा आफैले त्यस्तो गर्दा आनन्द लाग्न थाल्यो पानी जस्तै चञ्चल बन्दै गएँ घरबेटीको छोराको डर र दम्की नक्कली माया मोहमा गए, गएँ पानीभित्र परेको साँझको सूर्य जस्तै खुद्ध सुशील आए म नभएको अङ्खोरा जस्ती भएँ बादलको सङ्गतमा परेर सूर्य पनि मलिन भए जस्तै भएकी थिएँ पनि तिन दिन रमाइलोमै वर्ष विदेश बसेर आएको पतिको भावना आफूलाई बगाइदिने छुटो प्रयास जारी नै थियो तर पनि कति कतिखेर भावनाको मेल उचित रूपले नभइरहेको हो कि जस्तो लाग्थ्यो हुन त सुशील लौरो जस्तै सोझो थिए तेस्रो दिनको दिन नकुल्सीले दिन मेरो कोठामा आएर मेरो हात समातेर भन्यो मैले तिन दिन चाहे अब सहदिन आजको दिनबाट त यो सुशीलसँग सुतिस् भने म त्यति बेला मारिदिन्छु यो विदेश नजाँदासम्म त यसकी पत्नी थिइस् यो विदेश गएदेखि त मेरी प्रेमिका होस् यसकी श्रीमती उसले त्यसो भनेपछि सुशीलको कुनै वाक्य नै फुटेन म पनि डरले सुशीलसँग सुत्न मानिन असिन अनि सुशीलले थो मैं होने उसक्स में मैं पाया मेरा गोप्य अभय का फोटो हम सब चैटिंग देखा मैं तैंपनी सब झुटो होने तेसो होने भाई मेरे इनबॉक्स में होने थे मैं सब का साम मेरे आईडी खोले दिखाए सब हे तेन नकुल्य सब डिलीट करें कि न बधत्याय ल म अहिले मेसेज गर्छु यसकोमा जान्छ कि अर्कै नक्कली आइडीमा जान्छ भनेर मेसेज गर्यो त्यो मेसेज मेरै इनबक्समा आएर बस्यो अनि त सृष्टिले समाजकै सामु मेरो हात समातेर नकुलको जिम्मा लगाएर छोराछोरी लिएर पहाडको घरतिर गए मलाई नकुले केही दिन खुब माया गर्यो तर बिस्तारै परपर हुन थाल्यो म झोक्राएर बसे पनि सुशीलको याद आएर झोक्रायो कि होइनस् मसँग बसेर उसको याद गर्छेस जा उसैसँग भने गरी सात्य न गरेर सही सात्य भएन र म तारेबिरमा गएर हाम्छु भने अनि मैले भने हेरो को पिला तिमी शिक्षित छौ जेन्दार छौ र पनि यस्तो कार्य गर्ने हो जो जे भयो त्यो लेखान्तर थियो अब यसरी आत्महत्याको बाटो रोज्ने होइन त्यसलाई ठिक पार्न सक्नुपर्छ चौरासी लाख भन्यो पशु पंक्षी र किरा फट्याङराको जुनी परिभ्रमण गरेपछि प्राप्त यो मानव जीवन त्यसै खेर नफाल एउटा कुरा त गुम्यौ तिम्रो तर जुन तृष्णाले त्यो पति र छोराछोरी गुमायौ त्यो तृष्णा त पुरा गर मेरो कुराले तिमी सशंकित भइन् र भने कसरी तिम्रो नै तिमीलाई यसको हिला लगाइदिएपछि साक्षी प्रमाणित भइहाल्यो सा, तिमीले अब नाता प्रमाणित र अंश दावीको मुद्दा हाल ऊ अनपढ छ तिमी पढी लेखिक छौ मान्छेलाई हात लिनेर काम पट्याउन पनि त सिकिसक्यौ त्यति गर्न सक्यौ भने जीवनभर तिमी उसको टुपुप खान सक्छौ मैले यति बाटो के देखाइदिएको थिएँ उनले साहस बटुलेर कर्ती र, र फर्ति मैले देखे आशाको त्यान्द्र समातेर हिँड्यो भने कठोर कार्यलाई पनि कति सजिलै फते गर्ने शक्ति मानव मनमा उत्पन्न हुन्छ भनेर महादेश अधिकारी काठमाडौँका श्रष्टा हुनुहुन्छ यति बेला यही अबुधाबीमा रहनुभएका कृष्णाको परिणाम शीर्षको कथा यो चरणमा वाचन गरे कार्यक्रमको दोस्रो सांगीतिक श्रोगात स्वरूप दिनेश अधिकारीको शब्द स्वर्गीय नातिकाजीको संगीत अनि स्वर्गीय तारादेवीको आवाज मिसाय यो चरणमा सोचे जस्तो उन्न जीवन आफ्नै देश छाडी प्रदेशको शरणमा छु आफ्नै देश छाडी प्रदेशको शरणमा छु आधा आकाश आधा धरती मरणमा छु आफ्नै देश छाडी परदेशको शरणमा छु विघ्न बाधा उठाएकै छु जसो तसो यहाँ विघ्न बाधा उठाएकै छु जसो तसो यहाँ पश्चिमेली उग्रती संस्कारको चरणमा छु आफ्नै देश छाडी परदेशको चरणमा छु आधा आकाश आधा धरती मरणमा छु आफ्नै देश छाडी परदेशको शरणमा छु साँच बिहान दिन रात एक भा छन् यहाँ साँझ बिहान दिन रात एक भाषण यहाँ पापी पेटको समस्याले गर्दा भरण माछु आफ्नै देश छाडी परदेशको शरणमा छु आधाका सादा धरती मरणमा छु कोही त छन् मेरा पनि आफ्नो भन्ने स्वदेशमा कोही त छन् मेरा पनि आफ्नो भन्ने स्वदेशमा चोखो प्रेत भुली उनको बाध्यताको हरणमा छु आफ्नै देश छाडी परदेशको शरणमा छु आधा सादा धरती मरणमा छु सुख दुःख चौतारी साझा जीवन डलाई सुख दुःख चौतारीयो साझा जीवन डलाई जिन्दगीको अमूल्यु आफ्नै देश साढी परदेशको शरण आकाश आधा धर्ती मरणमा छु सुरज गुरुङ लमझुमको यो मिठो गदल सँगसँगै फेरि पनि आत्मीय स्वागत गरे कार्यक्रम सुन्ने प्रहरको छैठौ उपस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 मार्फत म तपाईँकै सृजनाहरू वाचन गरिरहेको छु सृजना वाचनकै क्रममा यति बेला एउटा कविता उठाउँछु श्रृङ्खलित श्रृङ्खलित फेसबुक शीर्षकको गिरिराज बाँचकोटा हुनुहुन्छ रानी तार पाँच उहाँको श्रृंखलित फेक मैं रिक्वेस्ट कर सहज एक्सेप कर जिंदगी नवीनतम श्रृंखला विनिर्माण डब्लू डब्लू डब्लू डट फेसबुक डट कम को सर्च जादा क्लासले लोलाय जस्तो प्र पिक्चर देखेर कता कता आफू जस्तै देखेछु र त रिक्वेस्ट गरे र तिमी मेरो दुनियामा ओलियो कमेन्ट गरेर रह जिस्किरहे आई भनेर च्याटमा बोलाइरहे तिमीले मानिरहे त्यही मनाई भित्रको सम्वेदना क्षति छेडेर बसे छ रङकिन चेतिए दुनियाँमा रङकिन प्रेमी लहरहरूसम्म नौ डाँडा पारीको मन एकै ठाउँमा मिसिरहनुले नौलो तर बिचिटा अक्लो तर ती छिट्टा अक्लो तर समुद्र चाहिँ सम्झनाका अट्टालिकाहरू तिम्रो र मेरो मनमा बेसरी मौल आएको छ बेसरी टल्किरहेको छ दैनिक अपडेट हुनुको अर्थ दैनिक नोटिफिकेसनमा ध्यान दिनुको अर्थ तिमीले पनि खोज्नु हो पटक पटक एल्बममा गएर दृष्टि चेतना सलबलाउनु पनि हो लाग्छ तिमी पनि उसै हो र कमेन्ट भइरहन्छ एल्बममा वाल फोटोहरू र त कमेन्ट भइरहन्छ एल्बममा वाल फोटोहरूमा आकर्षकको रङ्गिता ताले सुमेर हृदय बोत्ताको चरमतामा छु कोमलताको रङ्गीन स्पर्श भान बोकिरहेछु किबोर्डमा हातहरू खेलाएर माउसले पटक पटक प्रोफाइलमा गएर वाल इंफो क्लिक गरेर, मुटु मुटू बा वोटू साटे नोट में कविता का प्रेमी लाइन नोट, नोट गरेर, समझना भरी का फोटो टैग करें रोस्टिंग करात्रा को सुंदर बस्ती में सामिक शालीनता को सीघो बस्ती में सामिक शालीनता को सीघो संसार तीम कम्प्युटर माउस र शब्द जिन्दगीको यात्राहरूको अर्को श्रृङ्खलामा म बाँचिरहेछु प्रेममय हृदयको रङ्गिन बानामा शब्द शब्दको सम्झनामा गिरिराज पास्कोट रानीटा पाँच थरलाई पनि मिठो कविताका लागि धेरै तिरे धन्यवाद आर्यन अर्पण हुनुहुन्छ गैला डुबार आठ न्तै सारेर नजाउ प्रिय स्वार्थी संसारमा एकलै छाडेर नजाऊ प्रिय प्रीतिको फुल अन्तै नजाऊ प्रिय जाने भए जाऊ तिमी हाँसी हाँसी जाने भए जाऊ तिमी हाँसी हाँसी बिदाको हाँसु झारेर नजाऊ प्रिय कृतिको फुल अन्तै सारेर नजाउ प्रिय स्वार्थी संसारमा एक्लै छाडेर नजाउ प्रिय अन्धकारले छाएको छ मेरो जीवनमा अन्धकारले छाएको छ मेरो जीवनमा आँसुले दिप बालेर नजाउ प्रिय कृतिको फुल सारेर नजाउ प्रिय स्वार्थी संसारमा एक्लै छाडेर नजाउ प्रिय जोडेको थियो अजम्बरी साइनो टोरी जोडेको थियो अजम्बरी साइनो टोडी दुनियाँको सामु हारेर नजाऊ प्रिय पृथ्वीको फुलअन्तै सारेर नजाऊ प्रिय स्वार्थी संसारमा एक्लै छाडेर नजाऊ प्रिय तिम्रो वियोगमा बाँच्न सक्दैन होला तिम्रो वियोगमा बाँच्न सक्दैन होला मलाई जिउँदै मारेर नजाऊ प्रिय पृथ्वीको फुलअन्तै सारेर नजाऊ प्रिय स्वार्थी संसारमा एक्लै छाडेर नजाऊ प्रिय आर्यन अर्पणजीलाई पनि धेरै धेरै धन्यवाद त्यो मिठो गजल सृजनाका लागि यति बेला कार्यक्रमको तेस्रो सांगीतिक सौगात स्वरूप दीपक लिम्बू र मिलन अमात्यको आवाज गोपाल योन्जनको शब्द र पित्र नेपाली चलचित्र मेगाबाट साबार गर्दै व्यवसायमा मेरो यो जौवन गीतपछि फेरि पनि अन्तिम चरणमा हाजिर हुने नै छु हामी बन जाओ। पर देना तो दुई दिन को, मेरो जान जाओ चाहिए नाचो माटो हो मेर मया लाओ जो पुरानो निके तो the वचन लै जो कहिले दोडी नभने पछि गाई फेरी भूमि सहरमा कसो गरी बाँचौ प्यारी मरूभूमि सहरमा कसो गरी बाँचौ प्यारी तिम्रो यात्री सताउँछ कसो गरी हाँसो प्यारी मरूभूमि सहरमा कसो गरी बाँचौ प्यारी तिम्रो यात्री सताउँछ कसो गरी हाँसौ प्यारी खुशी साथ हामी दुई रमाई रमाई भुलिपिमाई रमाई भुली बुली पिर हिजो जस्तै लाग्छ मलाई हिँडे काटी तारेबीर बियोगमा छटपटाई कति दिन नाचौ प्यारी मरूभूमि सरमा कसो घरी बाँचौं प्यारी तिम्रो यादले सताउँछ कसो घरी हाँसु प्यारी रुदा रुधै परदेशमा ज्यान मेरो सुक्ने भयो रुदा रुधै परदेशमा ज्यान मेरो सुक्ने भयो मन्द मन्द चलेको सास अनायसै रुख्ने भयो तिम्रो जीवन मेरो ढल्ने बेला साइनो कता गाँसु प्यारी तिम्रो यादले सताउँछ कसो घरी हाँसु प्यारी मरूभूमि सहरमा कसो गरी बाँचौ प्यारी तिम्रो यात्री सताउँछ कसुरीको हाँसो प्यारी मरुभूमि सहरमा कसो गरी बाँचौँ प्यारी विवस यवाली असफल च्याङ्जा आल दुबईमा रहनुभएका स्रष्टाको गीत यो यही गीत सँगसँगै फेरि पनि आत्मीय सडक गरे कार्यक्रम सुन्ने प्रहरको छैटौं अङ्कमा सात पाँचौं प्रकृतिका सहकारी प्रमोद के सोनी सँगै म तपाईँका शाब्दिक सहयात्री विक्रम अर्पण अन्तिम चरणमा म तपाईँका केही सृजनाहरू हतार हतार उठाइरहेको छु यही क्रममा कोमल भट्ट हुनुहुन्छ हाल न्युयोर्क अमेरिकामा रहनुभएका स्रष्टाको गजल चरणमा आज भोलि यस्तो लाग्छ झुकेको छ देशमेरो आज भोलि यस्तो लाग्छ झुकेको छ देशमेरो परदेशीको दिलमा पनि आज भोलि यो देश मेरो हम गौरव गाथा धरला हमारे गौरव गाथा के ठह दे छगरमा दे देश मेरो आजभोलि यस्तो लाग्छ झुकेको छ देशमेरो परदेशीको दिलमा पनि दुखेको छ देशमेरो छिमेकी छन् झलमल्ला हामै अँध्यारोमा छिमेकी छन् झलमल्ल हामी अँध्यारोमा बगेका छन् मेची काली सुकेको छ देशमेरो आजभोलि यस्तो लाग्छ झुकेको छ देशमेरो परदेशीको दिलमा पनि दुखेको छ देशमेरो चोर बस्छन् चौतारीमा सज्जन पाउँछ सुली चोर बस्छन् चौतारीमा सज्जन पाउँछ सुली असक्त र निमुकालाई भुकेको छ देशमेरो आजभोलि यस्तो लाग्छ झुकेको छ देश मेरो परदेशीको दिलमा पनि दुखेको छ देशमेरो कोही पुगे चन्द्रमामा कोही मङ्गल दाउँछन् कोही पुगे चन्द्रमामा कोही मङ्गल दाउँछन् सधैँभरि कोसी पाउन ढुकेको छ देश मेरो आजभोलि यस्तो लाग्छ झुकेको छ देशमेरो परदेशीको दिलमा पनि दुखेको छ देशमेरो कोमल भट्ट हाल न्युयोर्क अमेरिका उहाँलाई पनि मिठो गजलका लागि धेरै धेरै धन्यवाद कार्यक्रमको अन्तिम चरणमा आइसके कार्यक्रमको अन्तिम सृजना स्वरूप पाले पानी भोजपुर हालियो अरुण चामलिङ अप्मानको गजल उठाउँछु अन्तिम चरणमा यो बसाईमा अरुण चामलिङ अप्मानको गजल जीवन छदा माया प्रीति लाएर त हेर जीवन छँदा माया प्रीति लाएर त हेर सारामा जिउने कसम खाएर त जीवन छँदा माया प्रीति लाएर त हेर कति माया गर्छु तिमीलाई शङ्का यदि लाग्छ भने कति माया गर्छु तिमीलाई शङ्का यदि लाग्छ भने जोखो माया हृदयमा पाएर त हेर जीवन छँदा माया प्रीति लाएर त हेर सहारामा सो हमी सदै एक भई बाचुन जेल जसो तसो हामी सदै एक भई मन में आस्था काची राखी लाएर तेर जीवन सदा मयापीति लाएर तेर चारा में जीवने कसम खाए खुशी राख् न सके सदैवरी तिमें खुशी राख्न नसके नि सधैँभरि तिमीलाई यो जुनीमा एकचोटि आएर त हेर जीवन सदा माया कृति लाएर त हेर सहारामा जिउने कसम खाएर त हेर हाम्रा हुनुहुन्छ अरूण चामलिङ भोजपुर हालिवेका श्रष्टा उहाँलाई पनि धेरै धेरै धन्यवाद आउँदा दिनहरूमा पनि यहाँको सृजना यस्तै मिठा सृजनाहरूको अपेक्षा गरे यसका साथै स्वर्णिम प्रहरको व्यवसायी भिट मार्ने बेला भयो आत्मीय मन तपाल स्वर्णिम प्रहर को छो बस्त का सलाह सुझाव प्रतिक्रिया पठाउन अभिन्न विधागत सृजना पाला जिसका ईमेल ठेगा स्वर्णिम रेडियो संचार डट कमुकू डब्लू www.facebook.com slash h-w-a-r-n-i-m-p-r-a-h-r-w-i-k-b-i-k-r-a-r-m-a-r-p-a-n जेस्तेगरी facebook.com slash wordnim.pr facebook.com slash Nepali Sanchar Media Agency www.facebook.com slash n-e-p-a-l-i-s-a-n-c-h-r-m-e-d-i-a-a-g-e-n-c-y तथा मेर बेक्तिकत facebook www.facebook.com slash विक्रम डट अर्पणजी डट कम स्टक पनि हामीसँग सहयात्रा तय गर्न सक्नुहुनेछ यति जेल आफ्नो महत्त्वपूर्ण समय खर्चिएर स्वर्णिम प्रहर सँगै रहनुभयो नेपाली संचार अनलाइन रेडियो सँगै रहनुभयो धेरै धेरै धन्यवाद हामी बीचको आत्मीयतालाई अझ निकट र प्रगाट बनाउने सशक्त माध्यम नेपाली संसार अनलाइन रेडियो टिम अस्ट्रेलिया प्रति हार्दिक आभार कार्यक्रमको अन्त्यमा सुरज सिंह र असीम केसीको शब्द असीम केसीको सुर संगीतमा साथी भेट्यौँ कि कतै गीत छोड्दै प्रवृत्तिका सहचारी प्रमोद के शुनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण स्वर्णिम प्रहरको छैटौं बसाईबाट बुझि लिए तपाईँको यो पद सुन्दर र सृजनशील भनोस् छुट्टिएर अर्को हप्ता आउँछु नि है नमस्कार